अहिले यसरी यसरी मौनता साध्दै जाने हो भने चाहिँ अरूले के बुझ्ने भए त भने जे गरे नि त के, के हुने रहेछ नि त यिनीहरू त बोल्दा त रहेनछन् नि त भनेर संविधानको विषयमा पनि केही बुँदा मिचिदिन मन लाग्यो भने उनीहरूले मिचिदिने र यिनीहरू त बोल्दैनन् भनेर ठान्ने खतरा त्यहाँबाट उत्पन्न हुने सम्भावना छ यी समस्याहरू छन् अब यी समस्याहरू जो छन् यो समस्याहरूबाट मुख्यत दुईटा मुख्य समस्या जन्मिएका छन् यी सबै दस बाह्रवटा समस्याबाट एउटा चाहिँ केन्द्रमा हस्तक्षेप पुगिराखेका छैन भन्ने समस्या दिए जन्मिन्छ यसबाट अर्को चाहिँ स्थानीय स्तरमा तपाईँ जानुभयो भने अहिले दलित सङ्गठन नै क्रियाशील रहेका चाहे एमआलएसँग सम्बन्ध चाहे माओवादीसँग सम्बन्ध चाहे काङ्ग्रेससँग सम्बन्ध वा राजनीतिक पार्टीहरूसँग सम्बन्ध संद्दा, दलित सङ्गठनहरूकै जिल्ला स्तरका कार्यकर्ताहरूलाई के थाहा छैन त भने संविधान सभाभित्र दलितका बारेमा साँच्चै भा चाहिँ के छ भन्ने थाहा छैन त्यसै गरी गैर सरकारी संस्थाहरूका जिल्ला स्तरका वा इलाका स्तरका विभिन्न स्तरका कार्यकर्ताहरूलाई जिल्ला जिल्लामा गएर छलफल चलायो भने साँच्चै दलितहरूका बारेमा संविधान सभाभित्र हिजो के भएको थियो अहिले के भएको छ र के चाहिँ गर्नुपर्ने हो भने कसैलाई थाहा छैन कसैलाई थाहा छैन भने थाहा छैन म यो बिचमा दुई चारवटा कार्यक्रममा तल गएँ जाँदाखेरि चाहिँ सबै मान्छे यत्रो गला पारेर बसिहाल्छ त भनेर त्यो चलन छैन हाम्रो घाँटी फुलाउने भने रिस उठेपछि भने यत्रो गला पारेर बसिया छन् र के भनेर सोचेर बसेका छन् त भने काठमाडौँमा बसेकाहरूले के पनि गरेका छैनन् त्यति बसेर मात्रै खाएको छन् हिजो सांसद बन्नेले पनि तल मात्रै खाए अहिले नै के पनि गरेका भनेर बसिहाल्छन् तल सबै कुरा छलफल गरिसकेपछि मान्छेलाई के परेको छैन काम त फेरि थुप्रै भो भारहेछ त भन्ने परेको मान्छेलाई भनेपछि एकजना मावि टिचरलाई नै थाहा छैन मावि स्तरमा शैक्षिक शिक्षा आयोग पास गरेर दलितको बारेमा चिन्ता गर्ने शिक्षकलाई थाहा छैन के भएको छ भने थाहा छैन भनेपछि गाउँ स्तरसम्म हाम्रो हालत के होला त भनेपछि अहिले दुईटा समस्या एउटा माथि पनि हस्तक्षेप पुगेन अर्को तलको जागरूकताको निम्ति किन तल नै मान्छे जागेन भने माथि मात्रै गरेर पनि हुनेवाला छैन तल के गर्यो भने चाहिँ त्यो सूचना पुग्छ त गाउँ तलसम्मका दलितहरू जो हामी चालिस पचास लाख साठी लाख भन्छौँ त्यसमध्ये आधा लौ पच्चिस लाख दलितलाई त थाहा हुनु पर्यो के के भइराखेको छ हाम्रो बारेमा दस लाख दलितलाई त थाहा हुनु पर्यो के भइराखेको छ माथि भनेर किनकि त्यो थाहा भएन भने चाहिँ भोलि चाहिँ लौन जुलुसमा आउनु पर्यो भने को आउँछ त केही पनि भएको थिएन किन आउने ती सभासदहरूको बारेमा क्रिया गरेका छन् ती सभासदहरूको बारेमा पुत्ला जलाएका छन् अब तिनीहरूले भनेर किन आउँछन् त तिनीहरू आउनेवाला छैन भनेपछि तल जग हाम्रो व्यवस्थित भएन सुसूचित भएन भने माथि पनि हाम्रो हस्तक्षेप जति कराए पनि हुनेवाला छैन त्यस कारणले अहिले तत्काल ठ्याक्कै गर्नुपर्ने के हो त हामी कहाँ पुग्यौँ भन्दाखेरि हिजोको संविधान सभाले व्यवस्था गरेको कुरा मोटामोटी संविधान सभाभित्र प्रवेश गर्यो त्यो केही पनि हटाइएन आयोगको विषयमा गज्याङ मजाङ थियो त्यो पनि सहमति भएर गयो भनेपछि अब नयाँ थप्नुपर्ने विषयहरू पनि हाम्रो मोटामोटी साझा आन्दोलनमा मोटामोटी सहमति नै छ केही विधामा तलमाथि भए पनि भनेपछि अब कुन बिन्दुबाट काम सुरु गर्ने त अहिले ठ्याक्कै के गर्ने हो त यो नागरिक समाज भनेर जो हामी गएर सरकारी संस्थाको महाजाल देशवारी खडा गरेका हामीले गर्ने के हो के गर्ने अहिले होइन हो जिल्ला विकासको पचास हजार बजेटले चलिरहेको छ कोही कहीँबाट चाहिँ दस हजार ल्याएर चलिराखेको होला कोही दुई लाख ल्याएर चलिराखेका होला कसैमा दुई लाख होला कसै चार लाख होला यो बजेट हामीले अहिले खर्च गर्ने कहाँ हो अब अहिले एकदम मेरो कुरा सरल छ का का -का यो कार्यपत्रमा कुरा सरल छ के छ भने हाम्रो सम्पूर्ण प्रयत्न अहिले सम्पूर्ण प्रयत्न दुईवटा कुरामा हुनु पर्यो एउटा राजनीतिक पार्टीहरूमा भएका ठुला ठुला हामी भनिएका दलित नेताहरू पनि बसेर सल्लाह गर्नु पर्यो कहाँ कहाँ हो दवाब दिने सभासदहरूले पनि भित्र बसेर योजना बनाउनु पर्यो के के गर्ने र नागरिक समाज भनेका हामी सबैले पनि तल गएर के के गर्ने यो ठोस विषय आज यहाँ उपस्थिति पनि मलाई खुसी नै लागेको छ कि नागरिक समाज भन्ने साथीहरूको पनि ठुल्ठुलो टाउको यहीँ देख्छु म आज अनि राजनीतिक पार्टी वा राजनीतिक दल सङ्घर्ष चलाउने साथीहरू मुख्य साथीहरू पनि यहीँ नै हुनुहुन्छ हामी पार्टीमा क्रियाशील भनेका मध्येका एउटा तब्का पनि हामी यहीँ नै छौँ हामी सबैले एउटा प्रतिबद्धता एउटा ठाउँमा केन्द्रित हुनतिर अब गएनौँ भने चाहिँ हाम्रो समय घर्किने खतरा म देख्छु त्यस के के गर्नुपर्ने भनेर ठोस रूपमा मैले के राख्न खोजेको छु भने अहिलेको मुख्य रणनीति भनेको माथि हस्तक्षेप बढाउने तल चाहिँ जिल्ला र गाउँ तहसम्मका दलित जनता र दलितबारे सकारात्मक रूपमा सोच्ने गैर दलित तब्कामा के के भएको छ भनेर पुर्याउने र जागरूकता बिस्ती वृद्धि गर्ने यो चाहिँ मुख्य कुरा देखिन्छ किन तलका कमसेकम हामीले दस बिस लाख दलितहरूलाई तलका गाउँ जिल्लामा बसिरहेकाहरूलाई यो भाषा भनियो भने तिनीहरू भोलि आइ आइपर्दाखेरि केही न केही कुरा गर्न आउनेवाला छन् अब के भाषा भने थाहै नभइसकेपछि त कसलाई मतलब हुनेवाला छ कसैलाई मतलब हुनेवाला छैन त्यस कारणले अहिले अहिले गर्दाखेरि मैले भने एक दुई तिन चारै गरेर केन्द्रमा हस्तक्षेप गर्नका निम्ति राजनैतिक नेताहरू जो कांग्रेसमा एमालेमा माओवादीमा सबै पार्टीहरूमा जो दलित केन्द्रीय नेताहरु बनेका छन् उहाँहरूको बिचमा अलिक गहिरो छलफल जरुरी छ अब किन अन्तिम अन्तिम हुन्छ अब कि त संविधान बनितिर जान्छ कि त नबनितिर जान्छ भनेपछि अन्तिम अन्तिम हुने भएको हुनाले एकदम त्यो अन्तिमसम्म दबाब केन्द्रित गर्नुपर्ने भएकोले अलिक गहिरो छलफलको जरुरी छ एउटा अर्को दलित सभासद समन्वय समिति जो बनाएको छ उहाँहरूले अहिलेसम्म काम जो राम्रोसँग गर्नुभएको छ कुशलतापूर्वक गर्नुभएको छ त्यो ठिक भएको तर अब एउटा के प्लान बन्नु पर्यो भित्र भने अब के हुनेवाला छ भने मस्यौदामा जानेवाला छ मस्यौदामा जाँदा के के गर्ने यो कार्यसूची बन्नु पर्यो मस्यौदा तयार भइसकेपछि बहुमतद्वारा पारित हुन जानेवाला छ त्यो गर्दा के के गर्ने त्यसपछि जनताको बिचमा केही समय सुझावका निम्ति जानेवाला छ भनेपछि त्यो सुझावको निम्ति जाने बेलामा के के गर्ने त्यो सुझाव आइसकेपछि संविधान सभाभित्र फेरि पसाउनु पर्ने छिराउनु पर्ने हुन्छ त्यो विषयलाई त्यो बेलामा के गर्ने र अन्तमा द्वितआई बहुमतबाट पारित गर्ने बेलामा यदि दलितका आधारभूत विषय नै कुनै छुटाइयो भने के गर्ने सम्मको कार्ययोजना हुनु पर्यो कार्यसूची हुनु अब अब चाहिँ अब मिनजी चाहिँ निर्गल समितिमा हुनुहुन्छ उहाँले पठाइदिइहाल्नुहुन्छ फलानु चाहिँ मस्यौदा समितिमा चा, छ उसले पठाइदिइहाल्छ जितुजी सम्भाल समितिमा हुनुहुन्छ उहाँले गरिहाल्नुहुन्छ भनेर हुनेवाला छैन अब हुँदैन अहिलेसम्म भयो ठिक भाषा ठिकै छ अहिलेसम्म राम्रो भएको अब हुँदैन अब हरेक कदमको प्रक्रियागत कार्यसूची भनेको छु मैले यसलाई प्रक्रियामा आउने हरेक कोणमा हरेक दोबाटोहरूमा के गर्ने भन्ने सहितको कार्यसूची हुनु पर्यो अर्को अब यसै गरी यसै गरी चाहिँ राजनीतिक दलीय सङ्घर्ष समितिले अब गर्नुपर्ने कुरा के देखिन्छ भने कमसे कम राजधानी लगायतका केही ठाउँहरूमा अलिकति साङ्केतिक खालका सड़क कार्यक्रमहरू धेरै गर्न नसके पनि अहिले कस्तो भने साह्रै शून्य भयो भने जस्तो भयो साह्रै नै सुन्यो दलित त बोल्दै नबोल्या भने जस्तो भयो काम चाहिँ भित्रभित्र गरिराख्या आरामले गरिराख्या बौद्धिक संसारमा गरिराख्या नेताहरूसँग भेटिराख्या छलफल गरिराख्या त छ तर बाहिर चाहिँ के पनि नभए जस्तो जो स्थिति छ त्यसलाई तोड्नका निम्ति केही साङ्केतिक प्रकारका सड़क कार्यक्रमहरू आवश्यकता देखिन्छ अहिले ताकि यहाँ आवाज जीवित छ सड़कमै जीवित छ भन्ने कुरा अब आवश्यक देखिन्छ अर्को चाहिँ यो यो संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले एउटा विज्ञहरूको टोली बनाइदिई हाल्नु पर्यो यो ढिला भयो यो विज्ञहरूको टोली कि यो विज्ञहरूको टोलीको काम के छ त भने भोलि जनताको बिचमा सुझाव लिन जाने भनिसकेपछि जनताले के, के सुझाव दिने त छर्पष्ट गयो भनेदेखि त पहिलो कुरा त गाउँ गाउँमा सुझाव लिन जाँदाखेरि दलितहरू अगाडि आएर बोल्ने नै वाला छैन उनीहरूलाई काम गर्ने फुर्सद छैन बोल्नै फुर्सत छैन गर्लितले पछाडि पुछारमा राखिदिनेवाला छ अर्को त के बोल्ने भन्ने कुरो राम्रोसँग थाहा नहुनेवाला छ भनिसकेपछि उनीहरूले सुझाव के केन्द्रित गरेर पठाउने त भन्नका निम्ति पनि त्यो विज्ञ टोलीले त्यस्ता विषयहरू तयार पार्नुपर्ने ते हुन्छ त्यस कारण त्यो छिटोभन्दा छिटो गठन गर्नु आवश्यकता देखिन्छ अब अर्को मैले मुख्य मुख्यमा जान्छु अब मुखी मुखी अब म थप के गएँ त भने अब जिल्ला गाउँ तहसम्म गर्दा गर्नका निम्ति चाहिँ के देखिन्छ भने यो संयुक्त राजनीतिक दलीय सङ्घर्ष समितिले चाहिँ आफ्ना सङ्गठनहरूमा मैले मेरो अध्ययनले के देखेँ त भने दलित सङ्घर्ष समितिसँग सम्बद्ध सङ्गठनहरू चाहे त्यो मुक्ति मोर्चा होस् दुईवटा मुक्ति मोर्चा हुन् चाहे मुक्ति समाज होस् इत्यादि इत्यादि जति छन् उनीहरूका जिल्ला स्तरका कार्यकर्तालाई नै के भाषा भन्ने राम्रोसँग थाहा भएन यो स्थितिमा कमसे कम, कम आफ्नो सङ्गठनभित्र यो यो भाषा र थप्न पर्ने यो यो छलफल भाषा भनेर परिपत्र गरिदिनु पर्यो कम्तीमा कम्तीमा परिपत्र गरिदिनु पर्यो त्यसो मात्रै गरे भने नि हजारौँ दलितहरूले त्यो विषयमा थाहा पाउँछ एक परिपत्रबाट सुरु गर्नुपऱ्यो भनेको छु मैले दोस्रो दोस्रो चाहिँ दलित सङ्घर्ष समितिसँग सम्बन्धित सं सङ्गठनहरूले अब पचहत्तरै जिल्लामा पचहत्तरै जिल्लामा कम्तीमा एउटा एउटा कार्यक्रम दसवटा जिल्ला मुक्ति समाजले जिम्मा लिएला दसवटा जिल्ला दलित सङ्घले जिम्मा लिएला दसवटा जिल्ला एउटा मुक्ति मोर्चाले लिएर दसवटा यसरी बाँडेरै भए पनि किन आर्थिक समस्या होला इत्यादि होला एकचोटि जान नसक्ने अवस्था होला भए पनि बाँडेरै भए पनि पचहत्तरै जिल्लामा एउटा एउटा कार्यक्रम न्यूनतम एउटा एउटा कार्यक्रम जुन कार्यक्रममा दुईवटा कुरा मात्रै गरे पुग्छ एउटा अहिलेसम्म के के व्यवस्था भयो भनेर छलफल गर्ने अब थप्नका निम्ति र रक्षा गर्नका निम्ति के के गर्दैछौँ हामी र के के गर्न जरुरी छ भनेर छलफल गर्ने यसो गर्यो भने मात्रै पनि पचहत्तर जिल्लामा दलित सङ्घर्ष समिति सम्बन्ध सङ्गठनहरूले कार्यक्रम गरे भने पनि त्यो दसौँ हजार दलितहरूको बिचमा त्यो कुरा पुग्नेवाला छ र यो पुऱ्याउनै पर्छ किनकि जिल्लातिर कार्यक्रम नै छैन अहिले जिल्लातिर कार्यक्रम नभइसकेपछि त काठमाडौँतिर हेरेर मात्रै टेलिभिजनको भा मात्रै त आन्दोलन त बन्दैन अब अर्को यो नागरिक समाजको रूपमा जो क्रियाशील हामी बुझ्छौँ अहिले हामीले जो परिभाषित गरेका छौँ गैर सरकारी संस्थामा क्रियाशील साथीहरूलाई त्यसमा जिल्ला स्तरमा जिल्ला विकासबाट अलिकति बजेट लिएर काम गर्ने साथीहरूदेखि राष्ट्रिय स्तरमा चाहिँ सञ्जालै तयार पारेका जस्तो कि डिएनएफ टाइपका दुई सय चान्जुन संस्थाहरू आबद्ध भएका दलित महिला सङ्घ टाइपका जसत्तरी जिल्लामा कुनै न कुनै ढङ्गले काम गरिरहेका यस्ता यस्ता जति पनि संस्थाहरू हामीसँग छन् यो कति होलान् भने मैले सर्व म ठ्याक्कै त मसँग रेकर्ड आएन तर पाँच भन्दा कम छैनन् भन्ने आयो म कहाँ बढी नै होलान् भन्ने छन् तर पाँच भन्दा कम छैनन् मान्नुहोस् पाँच सयवटा मात्रै छन् भने पनि जनताको बीचमा जानु जानुभन्दा पहिले प्रत्येक संस्थाले प्रत्येक संस्थाले देशव्यापी रूपमा दुईवटा दुईवटा मात्रै कार्यक्रम गरेछ भने पनि एक हजारवटा कार्यक्रम हुन्छ एक हजारवटा एक हजारवटा कार्यक्रममा पचासजनाका दरले मात्रैलाई मात्रै हामीले भात खुवाउन सकेछौँ भने पनि त्यो पचास हजार मान्छेहरूको कानमा पुग्छ त्यो कुरा पचास हजार मान्छेले आफ्नो परिवार र छिमेकीमा कुरा गर्यो भने पनि त्यो करिबन पाँच लाख मानिसहरूको आसपासमा त्यो विषय जान्छ यो गर्न म धेरै गाह्रो केही पनि देख्दिनँ यसमा इच्छा शक्ति चाहियो रुचि चाहियो बजेट यताउति गर्न पर्यो त्यति मात्रै शीर्षक अलिअलि मिलाउनु पर्यो कुरा त्यति मात्रै हो र यो एकमुष्ट नगर्ने हो भने हुँदैन यो गर्नै पर्छ यो गर्नु किन नगर्ने यसो गरियो भने हामी दशौं लाख दलित जनताको बीचमा चाहिँ के विषय भए रहेछ त भन्ने कुरा पुर्याउन सक्छौ अहिले कुरा पुर्याउनु सबभन्दा मुख्य देखियो अब तल पुग्दै पुगेन कुरा के भइरहेको छ थाहा नै भएन माथि गर्ने अब यहाँ जितुजीहरू लागिराख्नु भएको छ सभासदहरू भित्र पनि सङ्घर्ष समितिमा पनि तल थाहै छैन उहाँकै कार्यकर्तालाई थाहा छैन अब तिलकजी पनि लागिराख्नु भएको छ प्रशान्तजी पनि लागिराख्नु भएको छ हामी सबै लागिरहेछौँ भनौँ न कुनै कुनै ढङ्गले तर चाहिँ तल जिल्लाका साथीलाई गाउँका साथीलाई त थाहै छैन जेका निम्ति गरे हो तलका साथी चाहिँ हामीलाई घोग्रो फुलाएर मात्रै भनिसकेपछि यो त हुने भएर यो त भएन यो मिल्दै मिलेन भनेपछि यसलाई यतातिर केन्द्रित गरिदिनु जरुरी भन्ने मलाई लागिरहेको छ अब अर्को के देखिन्छ भने देशैभरि टेलिभिजन कार्यक्रम एफएम कार्यक्रम पत्र पत्रिकाहरू दलितका बारेमा चलि नै रहेका छन् तर हाम्रो यो विषयको प्रचारको निम्ति भइरहेका छैन एकजना मान्छेलाई बोलायो विभिन्न विषयमा अन्तर्वार्ता गर्यो सक्यो होइन व्यक्ति बोलाएर त व्यक्तिको बारे पनि सोध्न पर्यो उसका रुचि हुन्छ नि इत्यादि सकियो तर यो विषय गइरहेका छैन या त टेलिभिजन र अरू कार्यक्रमहरूमा केही पनि भएको भन्ने मात्रै गइरहेका मेरो अध्ययनमा यो विषय गएको छैन मात्रै होइन केही पनि भएको छैन भन्ने मात्रै गइरहेको थिएँ भाषामा सत्य कुरा त्यो होइन यो विषयलाई पनि केन्द्रित गर्नु किनकि एफएम कसले चलाछ भन्यो भने कुनै गैर सरकारी संस्थाले पैसा हालेर चलाछ होइन रेडियो मतलब टेलिभिजन कार्यक्रम कसले चलाछ भनेपछि कुनै संस्थाले पैसा हालेर त चलाछ भनेपछि यो उद्देश्यको निम्ति किन प्रचार सामग्री नबनाउने अहिलेलाई एकचोटिलाई दुई महिनालाई एक महिनालाई किन नगर्ने गर्यो त देशव्यापी जान्छ नि त लाखौँ लाख जनताको बिचमा जान्छ अहिले चालिस पचासवटा जिल्लाबाट चल्ने एफएम रेडियोहरूबाट एकैचोटि कुरा गयो भने त त्यो त लाखौँ जनताको बिचमा जान्छ त्यो त गइसकेपछि त मत बनिहाल्छ ओहो दलितबारी यति व्यवस्था त भए रहेछ यति गर्नलाई यसरी रक्षा गर्ने कुरा भए रहेछ भन्ने भयो भने त मनमा त हुटुटी त पैदा भइहाल्छ कुरा नपुग्नु र कुरा पुग्नुमा धेरै फरक छ यो चाहिँ सबभन्दा महत्वपूर्ण देखिन्छ अब अहिले अर्को चाहिँ यो सामाजिक सञ्जालहरू फेसबुक लगायतका सामाजिक सञ्जालहरू जसमा एउटै युवाको पाँच हजारदेखि एक लाखसम्मको सम्पर्क बनेको छ होइन सम्बन्ध नबने पनि सम्पर्क त बनिहाल्छ होइन सम्बन्ध नहुने त सम्पर्क त बनिएको छ नि त भनेपछि त्यो फेसबुकका भित्ताहरू ट्विटरका भित्ताहरू वा अरू थुप्रै त्यस्ता सा सा, सामाजिक सञ्जालका भित्ताहरूलाई हामीले अरू नै कुराको निम्ति प्रचार गरेका आज निन्द्रा परेन भनेर लेखिरहेका हामी स्ट्याटस होइन आज यस्तो गरियो भने होइन म फलाना ठाउँबाट आएर ज्वरो आएको अवस्था हो भनेर लेखेका इत्यादि इत्यादि त्यो ठिकै छ किनकि सामाजिक सामाजिक सञ्जाललाई हामीले अहिलेसम्मको सबभन्दा ठुलो लोकतन्त्र बोल्नै नपाउने मान्छेले पनि बोल्न पाउने ठाउँ भनेर पनि परिभाषित भएको हुनाले त्यो पनि ठिकै छ आफ्नो ठाउँमा तर अहिले यो विषय हाम्रा भित्ताहरूमा हामीले फेसबुक वा सामाजिक सञ्जालको कुनै पनि आइडी चाहिँ ओपन गर्ने बित्तिकै अहिलेसम्म दलितको विषयमा के भएको त्यसको निम्ति रक्षा गर्नको निम्ति के गर्नुपर्छ र कुरा के छ भनेर त्यसलाई सेयर गरेर सुरु गर्न किन नहुने दिनदिनै दिनदिनै हरेकले गर्ने हो भने यो लाखौं लाख मानिसहरूको भित्तामा पुग्नेवाला छ लाखौं लाख मन मनपर्छ त्यसले हेर्छ नि मन नपर्ने हेर्दैन के फरक पर्छ हामी चाहिँ आफ्नो फोटो सँगै त्यो पनि हाल्दै के हुन्छ हुन्छ नि त किनकि यो यस्तो अवस्थामा हामी पुग्यौँ कि हामीले जहाँ माथि जे भइराखेका छ त्यो तल पुगिरहेका छैन तलको मान्छेले जे चाहिरहेका छ था, माथि थाहा भइरहेका था। छैन अहिले हामी त्यो जन्जालमा फस्यौँ त्यसकारणले यी चिजहरू गर्न सकियो भनेर गर्नै पर्छ यी चिजहरू गर्नुपर्छ र गर्नका निम्ति मैले भने हामीसँग जति गैर सरकारी संस्थाहरू छन् अहिले सबैले कुनै न कुनै ढङ्गले कम्तीमा एउटाले दुईवटा कार्यक्रम मात्रै गर्ने भन्यो भने पनि मैले भने हजार पन्ध्र सयवटा कार्यक्रम सम्भव छ विषय एउटै हुनसक्छ अहिलेसम्म के व्यवस्था भयो बाँकी के भएको छैन के गर्नुपर्छ यति यो विषय त गाह्रो कुरा भएन त्यसकारणले हजार पन्ध्र त्यो कार्यक्रम दलित राजनीतिक संघर्ष समितिसँग सम्बन्धित सङ्गठित साथीहरूले कम्तीमा जिल्लामा एउटा कार्यक्रम उहाँहरूले चाहनुभयो भने त गाउँ र नगर वडासम्म हजारौं कार्यक्रम सम्भव छ हजारौँ कार्यक्रम किनकि उहाँहरूको वडा वडामा कमिटी छन् गाउँ गाउँमा आफ्ना समर्थकहरू छन् भनेपछि हजारौं सम्भव छ नसक्ने हो अहिले भ्याइँदैन भने पनि पचहत्तर जिल्लामा पचहत्तरवटा कार्यक्रम गर्यो भने पनि त्यो हजारौँको बिचमा जान सम्भव छ जानै पर्छ र अहिले यसरी माथि के गर्ने तत्काल अहिले के गर्ने र तल के गर्ने तलको हकमा चाहिँ अहिले जिल्ला र गाउँसम्मको जनमत तयार पार्नलाई जे जसरी हुन्छ सबै कुरा तल भन्ने अभियान सामाजिक सञ्जाल होस् गैर सरकारी संस्थाका मञ्च हुन् वा राजनीतिक दलीय समितिको मञ्चहरू हुन् सबैबाट त्यो प्रयत्न हुनुपर्छ भन्ने नै यो कार्यपत्रको का, तत्कालीन भनेको छ मैले अहिलेको तत्कालको कार्यनीति के त जनताको बिजनेस मस्यौदा जाने बेलासम्मको मात्रै विषय हो यो मैले सकेँ धन्यवाद